नमस्कार लागि सधैँका लागि रेडियो अर्पण क्षे चार थुप्लो पाँच समयका हाल समय इन्टरनेट लाइनमा डब्लु डब्लु डब्लु डट रेडियो डट कम डट एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हुमाल रत्नगरका फलफूल तथा फुटपाथ व्यवसायीहरूले उचित व्यवस्थापन वि नै आफूलाई स्थानान्तरण गरेको भन्दै गुनासो गरेका छन् बजार व्यवस्थापनका लागि नगरपालिकाको कदम राम्रो भए पनि व्यवस्थापन नगरी स्थानान्तरण गरेको उनीहरूले गुनासो पोखेका हुन् साथै उनीहरूले छिटो व्यवस्थापनका लागि नगरपालिका समक्ष माग पनि गरेका छन् नगरपालिकाले सड़क क्षेत्र अधिकारभित्र रहेका फलफूल तथा फुटपाथ व्यवसायीहरूलाई केही दिन अघि रत्नगर दुई स्थित ताजा तरकारी तथा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 दैनिक कारोबारमा श्राविकको भण्डार निकै कम बजार भएपछि उनीहरूले नगरपालिकाले प्रचार प्रसारलाई चोड दिनुपर्ने व्यवसायीहरूले बताएका छन् नगरपालिकाको कदमप्रति विरोधी होइनौ फलफूल व्यवसायीसँग रत्नगरका अध्यक्ष घिमिरेले भन्नुभयो फेरि सड़कमा जानुपर्ने अवस्था नआओस् विकास विरोधी होइनौ त्यसैले आफूहरू बजारभित्र छिरेका हो व्यवस्थापनका लागि नगरपालिकाको ध्यान चाँडो जाओस् अर्का व्यवसायी विष्णु माया तामाङले ताजा तरकारी तथा फलफूल बजारमा आएपछि कारोबार निकै घटेको गुनासो गर्नुभयो बस्न मात्र सुविधा खोजेर नहुने भन्दै वहाँले व्यापारै नहुँदा आफूहरू समस्यामा परेको बताउनुभयो दैनिक बाह्र पन्ध्र हजारको बिक्री गर्ने व्यवसायीहरूले ताजा तरकारी तथा फलफूल बजारमा आएपछि बढ़ीमा दुई हजारसम्मको फलफूल बिक्री भएको बताएका छन् कतिपयको दिउसो दुई वर्षतिर मात्रै बोहनी हुने गरेको उनीहरूले दुखेसो बोकेका छन् रत्नगर तिमका फलफूल व्यवसाय विष्णु कार्की पनि तासा तरकारी तथा फलफूल बजारमा आएपछि सन्तुष्टि हुनुहुन्न सड़क क्षेत्रमा भन्दा यहाँ आएपछि आधा कारोबार भएको उहाँले बताउनुभयो बजार अगाडिको पर्खालका कारण ग्राहकहरूले आफूलाई देख्न नसक्दा समस्या आएको कार्कीको भनाइ छ मूल्य धेरै भएको अवस्थामा बिक्री नहुँदा कत्नो भन्दा बिग्रने धेरै भएकाले अहि आफूले विस्थापित हुनुपर्ने कार्कीले गुनासो गर्नुभयो आफूहरूले केही सुविधा नपाएको र बस्न हिलो हुँदा समस्यामा परेको ठेलामा कपडा बेच्दै भएकी मेरा कुर्मीले बताउनुभयो उता रत्नगर नगरपालिकाले भने व्यवस्थापनको काम भइरहेको जनाएको छ ताजा तरकारी तथा फलफूल बजारभित्र सानो बसपार बनाउने काम भइरहेकाले त्यो कार्य पूरा भएपछि व्यापार बन्ने नगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर प्रकाश चन्द्र ढुंगनाले बताउनुभयो वर्षा आमको समयमा बजार व्यवस्थापनको काम भइरहेको र यही समयमै ढुङ्गा गिटी निकासी नहुँदा समस्या भएको ढुङ्गानाको भनाइ छ चितवनको मुख्य शहरी क्षेत्र र नगर उन्मो ग्रामीण क्षेत्रमा जग्गाको खरिद बिक्री बढेको छ जिल्ला मालपोतकालीबाट प्राप्त राजस्व संकलनको विवरणले भरतपुर नगरपालिका तथा केही हप्ता अघि मात्र नगरपालिका घोषणा भएका क्षेत्र र नगर, नगर, नगर उन्मुख गाविसहरूमा जग्गाको कारोबार बढेको देखाइएको छ रत्नगर नगरपालिकामा नगर भने आर्थिक वर्ष दुई हजार उनासत्तरी भन्दा दुई हजार सत्तरी केही मात्र कारोबार बढेको देखिन्छ स मफत संकलन कर राजस्व गत वर्ष लक्ष्य भा झंडे दोब्बर बड़ी संकलन सुना आर्थिक वर्ष दुई हजार सत्तरी इकहत्तर का लगी चौदह करोड पचासी लाख रूपिया राजस्व संकलन को लक्ष्य तोक गत वर्ष अट्ठाईस करोड चौन्न लाख बाह हजार छय उन्चालीस रूपियां राजस्व संकलन भर मार्फत कारमुख घनश्याम उपाध्याय ने जानकार द्वघि आर्थिक वर्ष दुई हजार जग्गा पास मार्फत मालपुर कार्ले एक्काइस करोड़ तीस लाख चौध हजार राजस्व संकलन गरेको थियो यसले चितवनमा जग्गाको कारोबार पच्चीस प्रतिशतले बढ़ेको देखाउँछ मालपुर कार्लेमा संकलन गरिएको कु कुल राजस्व मध्ये पंचानब्बे राजस्व सञ्चित कोष केन्द्रीय खातामा र पाँच स्थानीय ता निकायमा पठाइन्छ गत वर्ष पच्चीस करोड़ छप्पन्न लाख बयालिस हजार छ सय राजस्व सञ्चित कोष केन्द्रीय खातामा पाईत कार्य लेखापाल बलराम सापकोटा जानकारी दू बाकी प्रतिशत बा भरतपुर नगरपालिक नौ लख बावन्न हजार चार सय छियासी रूपया रत्नगर नगरपा तेईस लाख उनासत्तरी हजार बैसठी जिला वििकास समिति ने एक करोपचास लाख साठ हजार पांच सौ चौवन्न रूपया भूमि सुदृढीकरण कोषलाई चौध लाख अठासी हजार पाँच सय एकस रुपियाँ छुटाइएकोमा चार लाख र 2 लाख नापी कार्यले कार्यले खर्च स्वरूप पाएको छ बाँकी रकम भूमि सुधार तथा व्यवस्था विभागलाई पछाउने गरिएको छ पाँच प्रतिशत रकमलाई सम्बन्धित क्षेत्रको जग्गा पासको अवस्थाको आधारमा बाढ़ फाड़खापाल सापकोटा गत वर्ष भरतपुर नगरपालिकौद करो संतावन लख छन हजार एक सय एघार रत्नगंज नगरपालिक तीन कोड़ सैंतीस लाख पांच हजार पन्द्रह रूपया गाविट दस कोड़ उन्सठी लाख तिरपन्न हजार पांच सौ तेरह रूपया जग्गा पा मफत राजकलन कर पूर्वी चितवनको बचौली साथ जनकौलीमा रहेको नागदेव मन्दिरमा भक्तजनहरूको भीड़ लाग्ने गरेको छ दुई हजार सालमा स्थापित बचौली गाविसके एकमात्र नागदेव मन्दिरमा पूजा गर्न आउनेको भीड़ लाग्ने गरेको मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष हीरा कुमारी मगनले जानकारी दिनुभयो मन्दिरमा चितवन लगायत देशको विभिन्न जिल्लाबाट पूजा गर्ने भक्तजनहरू आउने गरेको उहाँले जानकारी दिनुभयो मन्दिर स्थापना भएपछि हिन्दू धर्मावलम्बीहरूले हरेक वर्ष को नागपंचमी तथा अन्न समय में मंदिर में पूजा कर आने कर आग्रह तथा मन्दिरको प्रचार प्रसारलाई ध्यानमा राखेर यस वर्ष साउन सोह्र गते परेको नाग पञ्चमीको दिनसो मन्दिरमा मेला तथा पूजाको आयोजना गरिएको छ पन्ध्र गते बेलुका बाजागाजा तथा भजन कीर्तनसित लाखवत्ती बाल्नी र रातभरि जागराम बसी सोह्र गते धूमधामसित नागदेवताको पूजा गर्ने व्यवस्था मिलाइएको अध्यक्ष मगरले जानकारी दिनुभयो जुनसुकै ठाउँबाट नागदेवताको पूजा गर्न आउनेलाई पनि मन्दिर खुल्ला गरिएको उहाँले गदेवता को मंदिर को अभाव में पूजा कर नक्तजन का भक्त यो ने राहत प्रदान जनकौली मध्यवर्ती सामुदायिक वन प्रगति महिला समूह बागमरा मध्यवर्तीमुदायिक वन मरूनी सेंचुरे लस को आर्थिक को सहयोग में सो मंदिर को स्थापना रत्नगर दस मंगलपुरमा रहेको गाम बेसीको चिपाङ्ग संरक्षण केन्द्रले धादिङको विकट पहाड़ी क्षेत्रबाट निशुल्क स्वास्थ्य शिविर गरेको छ धादिङ जिल्लाको मैदी गाविसवटा नम्बर नौ मासेटारमा गरिएको स्वास्थ्य शिविरमा दुई सय एकतीस जना कुमाल समुदायको स्वास्थ्य परीक्षण गरिएको केन्द्रका अध्यक्ष केपी किरण शर्माले जानकारी दिनुभयो शिविरमा रत्नगण अस्पतालका स्वास्थ्य कर्मी भोजराज खनाल र धादिङ स्थित दरबंग स्वास्थ्य चौकीका सिनियर अहिव रमेश शाहले स्वास्थ्य परीक्षण गर्नुभएको थियो शिविरमा बिरामीलाई निशुल्क औषधि पनि वितरण गरिएको केन्द्रका अध्यक्ष शर्माले जानकारी दिनुभयो नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष गंगाधर प्राचुरीले प्रेस युनियनको महाधिवेशन निर्धारित समयमा गर्नुपर्ने बताउनु भएको छ श्रमजीवी पत्रकारको पक्षमा लबिङ ठुस नीतिको आवश्यकता परेको भन्दै उपाध्यक्ष प्राचुरीले महाधिवेशनको मिति साना नहुनेमा जोड़ दिनु भएको छ महाधिवेशन सन्दर्भमा नेपाल प्रेस युनियन चितुन शाखासँग राय परामर्श अबको महाधिवेशन सम्पूर्ण श्रमजीवी पत्रकारको पक्षमा केन्द्रित रहने दावी गर्नुभयो समय का समिति दवाब द्वर्नेता प्रेस यूनियन का मध्यमांचल संयोजक दीपक कांसरी प्रेस यूनियन को श्रमजीवी पत्रकार को मुद्दा संबोधन कर सलफल को क्रम में महाधिवेशन नेता मुखी नीतिमुखी बनाने आग्रह करे छलफल में प्रेस यूनियन का कार्य समिति सहभागी थे नेपाल प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारीको अध्यक्षतामा कार्यक्रममा पूर्व केन्द्रीय उपाध्यक्ष महेन्द्र राज श्रेष्ठ चितवन शाखाका सल्लाहकार गणेश शेखर शर्मा ईश्वरी जोशी प्रेस युनियन चितवनका उपाध्यक्ष पूर्ण शर्मा सचिव अनिल ढकाल सदस्य सरिता पौडेल महाधिवेशन व्यवस्थापन उपसमितिका संयोजक टंक अधिकारी लगायतले महाधिवेशनका लागि सुझाव दिएका थिए फूटबल किन्न भनेर बरुवातर्फ लागेका माडी गर्दी तीन भैरवपुरका दश वर्षीय अशोक बोट छ गतेदेखि सम्पर्कबीन बनेका छन् जिल्ला प्रहरीकालले आइपुगेका अशोकका आफन्तले खोजी कार्यमा सहयोग गर्न आग्रह गरेका छन् तीन फेट तीन इन्चका गहुँ बडाका सानो अशोक निलो टी शर्ट र हाफ बक्स लगाएको अवस्थामा छ गतेबाटै दिउँसो तीन दिउँसो बाह्र बसेदेखि सम्पर्कमा नआएको उनका काका का सुन्दर बोटीले जानकारी दिनुभयो जिल्ला प्रहरी प्रहरीकाले चितवनले अशोक बोटलाई भेटेमा नजिकको प्रहरीकालेमा खबर गरिदिन आग्रह गरेको छ अब पालो अर्पणनावासको अर्पणनावासमा हाम्रो प्रश्न छ विपद व्यवस्थापन तयारीको स्वरूप चितवनमा गरिएको पूर्व तयारीको नाटकका लागि दश लाख खर्च गर्नुलाई तपाई के भन्नु छ ए विपदमा आए पनि समस्यापूर्व सन्देश बे नाटकका लागि नाटक, नाटक बचेट सक्ने मेसो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 पालो ट्राफिक खबरको यति बेला नानकटो वीर्ग सड़क खण्ड खुल्ला छ त्यसै गरी नानकोटा मोकलिन मोगलिनौ विश्वी काठमाण्डौ सड़क खण्ड मोकलिन्द मौली पोखरा सड़क खण्ड र नानकोट प्रासी बोटोल सड़क खण्ड पनि खुल्ला छ ट्राफिक खबरको साथमा फोर्ट पोइन्ट फोर डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर एक सौ राचौ चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्चानब्बे पाँच पचास एकसट्ठी सात सय त्रिचालिस मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम सैतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सनाएको छ त्यस्तै भोलि विहान र बेलुका पानी परे तापनि दिउँसो भने बादल लाग्न सक्ने महाशाखाको भनाइ छ मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतबारीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ मौसम, मौसम, पालो सामुदायिक आवासको रत्नगर नगरपालिकाले सडक क्षेत्राधिकार क्षेत्रमा रहेका फलफुल तथा फुटपाद व्यवसायलाई ताजा तरकारी तथा फलफूल बजारभित्र स्थानान्तरण गरेको छ व्यवसायीहरूले साविकको ठाउँ भन्दा स्थानान्तरण भएको ठाउँमा राम्रो व्यापार नभएको लगायतका विभिन्न गुनासो गरेका छन् यसै बीच आज हामीले तपाईँहरूमा के के समस्या छ भने त्यहाँका व्यवसायीहरूलाई सोधेका छौ सु भयो हुन्थ्यो भने पचास मात्रै भयो अरू समस्या भने ग्राभेलको समस्या छ अनि व्यवस्थापनमा चाहिँ तपाईँको यो प्रकारले गर्दा अलिक समस्या परेन अब ग्राहकलाई देख्न पाएनन् दोकानहरू ग्राभिलको समस्या छ हामीलाई अन्त जानु पऱ्यो भन्ने हाम्रो धारणा होइन हामीलाई व्यवस्थापनले चाहिँ राम्रो तरिकाबाट व्यवस्था गरेर यहीँ राखेको राम्रै छ तर यहाँको व्यवस्थापनले चाहिँ व्यवस्था चाहिँ राम्रो गरिदिनु पऱ्यो सबैलाई मिलाएर राखिदिनु सक्नु पऱ्यो कसैले पाँच सय भने कसैले दसौँ हजार कसैको बोनी पनि हुन सके होइन अब समस्या त त्यही हो अब पहिला पहिला अब त्यहाँ चोकमा बस्दाखेरि त जे अब राजमार्गमा बस्दाखेरि धेरै राम्रो व्यापार थियो अब यहाँ यसरी खासै त्यस्तो व्यापार चाहिँ छैन बस्न मात्रै सुविधा घर त भएन नि त त हुनु नि बस्न मात्रै सुविधा खोज्ने हो भने त घरमै गएर बस्दामा पनि त हुन्छ भएन र त्यहाँ चोकमा बस्दा हुन्थ्यो दिनमा बाह्र पन्ध्र हजार होइन अब यहाँ चाहिँ अब हिजो पल्लोपट्टिको बहिनीले दुई बजे बोनी गऱ्यो बल्ल बल्ल पचास रुपियाँको होइन उसले दिनभरिमा डेढ सय रुपियाँ बेचेर गयो भने खाना व्यापारीहरू छन् तिनीहरूलाई चाहिँ साह्रै मार परिरहेको छ मान्छेहरू चाहिँ चिन्ने अवस्था पनि छैन अब थाहै छिने गरेको नगरपालिकाले एउटा पहिलो भएको त प्रचार प्रचारलाई चाहिँ एकदमलाई पनि पुगिदियोस् कतिसम्म दिनसम्म पुगिदिँदाखेरि ठिक हुन्छ भनेर त्यो पनि पुगिदियोस् र अर्को हाम्रो अवस्था के देखेको भने त्यो वाल जुन लाइरहेको छ त्यो वालले गर्दाखेरि समस्या भइरहेको छ यो उठाएर यसलाई चाहिँ नगरपालिका एन्जेल भएको कारणले गर्दाखेरि यसलाई चाहिँ अब सुव्यवस्था नगरी यसलाई जुन वाल पछाडि चाडिदिएन त्यो साइट गरी हुने गरी अर्को कुरो गाडी कहिलेसम्म ल्याएर यहाँ हेरेर या हाम्रो बस्ने समस्या गाह्रो भइरहेछ हामीलाई सुविधा केही पाएको छैन हामीहरूले अब हेर्नु चाहिँ गरेर खान पनि नपाएको अब कसरी बाँच्ने हामीहरू बजारबाट खाली गरिदियो उता अलिक बिक्री हुन्थ्यो जसो तसो चल्थ्यो है अंत चलते चलते अंत बस खाना पड़े अब कोई कमाने को आम लाइक हे न कारबार तो हे तो एकदम रद्दी चलेक बांची अलिल बाहर बाहर पानी अलि करो हाई यो लदम कुन्ना में गई भी हमीर भ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 का लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लू डेडियो अर्पण डट कम डट एनपीबाट पनि संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे छ बजीको अर्पण स्थानीय समाचार सकियो